स्वागत छ कार्यक्रम अर्पण शोभसाझको व्यवसायमा प्राविधिक मित्र विष्णुसँगै तपाईँकै लोकसंगीतको सहयात्री म दिवस मगर पनि उपस्थित भइसकेको छु सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघासँगै इन्टरनेट अनलाइनको डब्लु लगन रेडियो गर गरेर विश्वको जनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायलाई सुनिराख्नु भएको छ सु, कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौं बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजेसम्म यो आधी घण्टे व्यवसायमा तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्छौँ मिठा मिठा लुकदोहोरी कार्यक्रममा तपाईँ केही हुनुहुन्छ भनेर प्राविधिक मित्रले राख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो खेत्रोराउनु भएको लागिरहेको छ होला त्यसो भए अनि खाना खानु भयो कि कार्यक्रम सकेर मात्रै खाने हुन्छ निकैछिन पछाडि एउटा मिठो लोकदोले भाका बजाउँछौ त्यसमार्फत तपाईँ कस कसलाई सम्झिन चाहनुहुन्छ राजदालाई प्रतिष्ठा दिदीलाई मेरो बाबा मम्मी मेरो दिदी मेरो बहिनी शान्तिको लागि निशाको लागि साथी बिनाको लागि मेरो पूर्णिमा दिदीको लागि मलाई सुशीलको लागि मलाई सन्जु भनेर चिनि नचुने सम्पूर्णको लागि हुन्छ सन्जुजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार आफ्ना आफन्त इष्टमित्रलाई सम्झना भण्डारा अनि दिन कम-कम समझना सन्देश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 नमस्कार क्या को बल उन्सा? रोसन लामा रेसं लामा, रेसं, रेसं लामा। तपाई के खबर जी सब मकानपुर बाट्य रेशम लामा आए वहांस मानी करने प्रयत्न करें तरह का आवाज मैं साना सुनी तपाई अहिले सुनिराख्नु भएको छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट हाम्रा विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिइराख्नु भएको छ डब्लुडब्लुडब्ल्यु लगन गरेर अब क्रममा एउटा मिठो डब्लुरी भाका रहछौँ र त्यसपछि फेरि कार्यक्रममा उपस्थित हामी हे हे का मिलाई रहा निरानी बे जन मात्र माया जानी मेरो मन नमो नमे गरामा भैसक्यो प्रभोलाई मान्दै दे धर्मा लाउँदा नि गराएको खा देऊ प्रभो आशीर्वाद भाषु मैमाथि खाना देऊ खुसी बना कार्यक्रम अर्पण शुभसाजको व्यवसायमा आज भने तिसको गीतहरूलाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ तपाईँको त्यो दिनभरको थकानलाई थोरै भए पनि परे कोसिस गरिराखेका छौँ कार्यक्रम अर्पण शुभसाजको व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छ आफ्नो आफन्तजन घर लगायत पाएका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना सन्देश राख्न मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य र शून्य छपन्न टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्र विष्णुतिले सराह गरिराख्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कहाँबाट रमिसा तामाङ भन्नुभयो जेनिसा तामाङ भन्नुभयो कि रमिसा तामाङ भन्नुभयो मैले अलिकति अनुभव गरेँ हजुर सा जोनी सा जी तपाईँको नयाँ नौलो खबर के छ जोजी तपाईँको नयाँ नौलो खबर के छ भनेको मैले सबै ठिक छ अनि आजको दिन के कसरी बिताउनु भयो तपाईँले बसी बस सम्झना हुन्छ जोनिसा जे कार्यक्रममा आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कोरागबाट जोनिसा तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ उहाँको आवाजमा थोरै डिस्टर्ब आइराखेको थियो तर पनि कुराकानी हाम्रो भएको छ फेरी पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो दाजु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ के आज सुझको बसाईलाई एकदमै त्यो रिडी अर्पणलाई सकेन दिन डेलीमा त सुन्ने गर्छु अनि रिटी अर्पणबाट बजाउने लोक भाकाहरू तपाईँलाई कस्तो लाग्छ रिङ्गालजी एकदम रमाइलो लाग्छ दादा एकदम रमाइलो लाग्छ रिमालजीहरू पनि आउनुहुन्छ फेरि हामीलाई पनि निकै नै रमाइलो लाग्छ कि हुन्छ आज कार्यक्रममा आउनु भएको छ रिङ्गालजी सम्झना सन्देश राख्न सक्नुहुनेछ प्यारो साथी हाम्रो लागि हामी विशेष गरी त्यो सन्त भाइ सन्त प्रजाको लागि सन्त प्रधान कृष्णबहादुर प्रधान त्यसपछि तिले माया साजना माया चौरी माया ज्ञानी माया अनि त्यसै गरी मेरो बहिनी हुन्छ गिना माया अनि त्यसै गरी हाम्रो बुवा मौनी काका सबै रेडियो सुनिरहनु भएको सम्पूर्ण साकीहरूलाई सुन सक्छ हुन्छ रिङलजी यस्तै गरी माया गर्दै गर्नु होला आगामी श्रृङ्खला पनि उपस्थित हुनु होला भने छुट्टिन्छौँ नमस्कार नमस्कार यति बेला काकाडा साथ मकनपुरवाट रिमलाल चेपाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर बिदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो दादा नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ मुनाजी आजको दिन के कसरी बिताउनु भयो तपाईँले ट्युसन यतिकै आजबाट चाहिँ कार्यक्रम अर्पण साँझको बसाइमा तिजको भाकाहरू बजाइराखेको छ तपाईँलाई हामी एकैछिन पछाडि पनि तिजको लोक जोडी भाका बजाउँछौँ त्यसमार्फत तपाईँ कसलाई सम्झिन चाहनुहुन्छ हनी मेरा ओइ मानको चाही नाइ हु हु हनी यार मलाई बिना ला आउनु बिना छिने सम्पूर्णलाई अनि अर्पण शुभ जान्छ मेरा पनि पूर्णला हुन्छ बिना जी कार्यक्रममा आउदी गर्नु होला अहिले भने छुटिन्छु नमस्कार यति बेला कोराकबाट मिनालामा आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला राखिराखेका छौँ तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला अवक्रममा भने एउटा मिठो लोकदोरी भाका बजाउँछौँ त्यसमार्फत तपाईँ सुन्दै लाग्यो नि म साह्रै नै राम्रै छैन के कमजोरी साह्रै नै ब्युटीफुल छैन के कमजोरी It makes me like my feelings लगिनी मञ्चरी निकै नै रमाइलो लोकदोरी भएका थियो तिसको भाग हामीले पृष्ठभूमिमा राखेका छौँ कार्यक्रम अर्पण सुबसा आजको आज बसाईमा कार्यक्रम अर्पण शुभ के व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार तुब्लो पाँच मेघासँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छ आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राख्न मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न र शून्य छपन्न पाँच मित्र हुनुहुन्छ टेलिफोन सम्बर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ सौराबाट के भन्नुभयो तपाईँको आवाज मैले सानो सुनिरहेछ फेरि एकचोटि भनिदिनु पर्ने हो पक्कै पनि मैले तपाईँको आवाज फेरि पनि सानो सुने सौराबाट के भन्नुभयो उत्सव कुमार बुद्ध बुद्ध कुमार? भन्नुभयो तपाईँ के गर्नुहुन्छ अनि रेडियो कतिको सुन्नुहुन्छ तपाईँले सुनिन्छ रेडियो पनि बस्ने लुकदोरी भाकाहरू तपाईँलाई कस्तो लाग्छ तपाईँले लुकदुरी भाकाहरू गुनगुनाउनु नाइदै एकदम हुन्छ बुद्धजी यस्तै गरी माया गर्दै गर्नुहोला आज कार्यक्रममा पनि आउनु भएको छ सम्झना सन्देश राख्न सक्नुहुनेछ हुन्छ बुद्धजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो यस्तै गरी कार्यक्रममा आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला सौराबाट बुद्ध सुनाएर आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर रा विदा भइसक्नु भएको छ मैले सुरुमा उहाँको आवाज बुझ्नु निकै कठिन भइराखेको थिएँ तर पछि उहाँको आवाज मैले फर्स्टसँग बुझेर कुराकानी पनि भयो यस्तै गरी तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्ते मस्कार हाम्रो सबै ठिक छ मायाजी तपाईँहरूले फोन गर्नुहुन्छ सम्झाउनु हाम्रो झन् बेटी भने कुरै भएन नि त अनि मायाजीलाई कतिको साउन्ड लागिरहेको छ साउन्ड पनि लागि छोइराखेको छैन हुन्छ कार्यक्रममा आउनु भएको छ एकछिन पछाडि हामी फेरि सम्झिन चाहनुहुन्छ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 प्रयाकोटबाट बिन्दासेपाङ्ग बिन्दासी अचुर कतिको बिन्दास हुनुहुन्छ किनभने अलिक ठिक ठिकै मात्रै अनि अर्पण सुझकी बसाई कतिको सुन्नुहुन्छ भाकाहरू चाहिँ कतिको मनपर्छ नि तपाईँ गुनगुनाउनु हुन्छ कि हुँदैन नि साथीहरूलाई र कोरकमा बस्ने हाम्रो कमला चेपाङ अनि भाइलाई र दिदीहरूलाई नै सासु सासुरलाई नै विशेष अनि विशेष गरी चाहिँ हाम्रो सरलाई र सम्पूर्ण मलाई तिमी नाइ हुन्छ बिन्दा चाहिँ निकै नै खुसी लाग्यो कि श्रृङ्खला कार्यक्रममा पनि उपस्थित हुँदै हुनुहोला नमस्कार नमस्कार यति बेला पर्ययाकोटबाट बिन्दास चिपाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ अब भने हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगेका छौँ यतिञसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय इन्टरनेट अनलाइनको डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवस्थालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो गाईघाटबाट सञ्जु भण्डाराबाट ऋषि अधिकारी मकनपुरबाट रेशम लामा कुराकबाट जुनिसा तामाङ काकाडा साथ मकनपुरबाट रिमलाल चिपाङ कुराकबाट मिना लामा सौराबाट बुद्धसुनार जुटपानीबाट मायाराना पर्याकोटबाट बिन्दास सिपाङ आउनुभएको थियो र फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँप्रति म निकै आभारी छु र तिन दिलसम्म मेरो आवाजलाई रेडियो सेट र मोबाइल सेटसम्म पढाउने प्राविधिक मित्र विष्णुलाई धेरै धेरै धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि कार्यक्रम अर्पण शुभसाँझकी व्यवसायीबाट विदा हुन्छु नमस्कार कैले कैले सोचो कहिले कहिले दिनैन कस्तो त्यति भन्ने हो जगरी मात्रो दिदी भन्ने हो जगरी मामे गां